तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि फेरि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हो नि होइन र बढौँमा आज हामी पर्यटन क्षेत्रमा भएका सम्भावना र पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको आवश्यकताबारे बुद्धिमान मामा र जिज्ञासोभान्जी बीजको छलफल सुन्छौं यसपछि उद्यमी उद्यमी बीजको सहकार्यले उपभोक्तासम्म कसरी सही गुणस्तरीय उत्पादन पठाएर पनि उत्पादकले अत्यधिक मुनाफा कमाउन सक्छ भन्ने उदाहरण बनेको एउटा संस्था हिमालयन बायोट्रेड प्राइभेट लिमिटेडका बारेमा चर्चा गर्छौँ आज हामी यही संस्थाका व्यवस्थापक सरस्वती राईसँग ग्रामीण भेगमा भएका सम्भावना बारेमा थोरै जान्छौ तर शुरूमा बुद्धिमान मामा र जिज्ञासु भान्जीबीचको छलफल पर्यटन क्षेत्रका सम्भावना र यसका लागि गर्नुपर्ने तयारीका बारेमा पहिले नै फोटो रहेछ त वा कस्तो राम्रो ठाउँको फोटो विदेशको होला है मामा विदेशको रे होइन किन यस्तो ठाउँ नेपालमा हुन्न र कुरा गर्दा पनि हेर न मनाङको हो यो मनाङको यस्तो मन नै लोभाउने ठाउँ त नेपालमा कति छन् कति हेर न अब मामा रिसाउनु भएको त्यस्तो भनेको होइन नि मामा कस्तो क्या तपाईँ पनि त्यो विदेशका ठाउँको पोस्टर जस्तै देखियो पो भनेको त हेरा भान्जी यस्ता ठाउँ नेपालमा कति छन् कति त्यही हेर्नु भनेर विदेशीहरू पैसा खर्च गरेर नेपाल आउँछन् विप्रेसन भनेको थाहा छ तिमीलाई वैदेशिक मुद्रा नेपाल भित्राउनमा रेमिटेन्स पछिको दोस्रो ठुलो पर्यटन व्यवसाय ए तर मामा अस्ति तपाईँले हामीले सके जति पर्यटक भित्रौ भनेर चिन र भारतका दस प्रतिशत पनि पर्यटक नेपाल आएनन् गएको वर्ष भनेर तपाईँले त भन्नुभयो नि यही त विडम्बना हो नि भान्जी प्राकृतिक सौन्दर्यले त भरिपूर्ण हो हाम्रो देश त्यही त मामा अब त्यसमा पनि हेर है मनाङ मुस्ताङ हुम्ला जुम्ला कागबेनी डोल्पा जस्ता ठाउँहरूमा पर्यटकहरू जान सक्ने गरी भौतिक पूर्वधारै बनेको छैन खोइ त कहाँ छ न त बाटो छ न होटल छ नआप परेको बेलामा अस्पताल न ब्याङ्क नै अब ठाउँ ठाउँमा प्रहरी पनि हुन्नन् ल अनि पर्यटकको मालसम्म चोरी हुने हराउने पनि एकदमै गर्छ त्यसले त उल्टै नेपालको छवि विदेशमा बिगारिदिन्छ के नेपालमा पर्यटन गयो भने चोरी हुने डाका लाग्ने ए कति हो कति यस्ता कुराहरू तर नि मामा यी ठाउँहरूमा किन सडक विस्तार नगरेको होला है खै यसको कारण त धेरै नै छन् हेर भान्जी अब ठुलो कारण त हाम्रो भौगोलिक अवस्था नै हो कसरी अब हेर जताततै पहाडै पहाड छ अब काम गर्न पनि त गाह्रो हो नि फेरि अब सरकारले चाहे जति बजेट पनि छुट्याएका छैनन् हाम्रा ती दुर्गम पहाडी क्षेत्रमा भौतिक निर्माण गर्नका लागि अनि फेरि पाएको रकम पनि सदुपयोग नहुनु दक्ष मानव स्रोतको सही परिचालन नहुनु एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अर्को विमानस्थल नहुनु यस्ता गन्तव्य क्षेत्रको प्रचार हुन नसक्नु कारणहरू त कति हुन् कति हुन् भान्जी आमै कति धेरै कारण रहेछन् हैमा अनि के त मामा अब यो भएन त्यो भएन भनेर कराएर बस्नुभन्दा त बरु कामतिर ध्यान दियो भने त अहिले पनि ढिलो भएको छैन होला नि है त्यो त हो अनि सुन्नु न मामा सडक विस्तार भएपछि पर्यटकहरू धेरै नै आउन सक्छन् होला नि होइन र हो सडक विस्तार भएलगतै निजी क्षेत्रहरूले पर्यटक जाने सम्भावना भएको क्षेत्रमा नि भान्जी होटल लज रेस्टुर अनि त्यो के के के के रास्ता कुराले पर्यटकलाई आकर्षित गर्ने कामहरूमा लगानी गर्छन् के तुरुन्तै ओहो मामा तरह कुराले आकर्षित की उन्जा मामा? तर पर्यटक कर जड़ीबुटी बड़ी पैसा खर्च कर बुद्धि कोजगार पा सोच तिमी पनि नेताहरूले जस्तै कुरा नगर न जिज्ञासु नेपाललाई किन स्विजरल्यान्ड बनाउनु पर्यो स्विजरल्यान्ड त स्विजरल्यान्ड छँदैछ नि हामीलाई त नेपाललाई पो चिनाउनु छ त अनि पर्यटन बलियो बल भयो भने नेपालको अर्थतन्त्र मजबुत बनाउनलाई सहयोग पुग्छ कि कसो त भान्जी मेरो मेरो जिज्ञासु भान्जीको पनि बुद्धि छ पर्यटन क्षेत्रका समस्या र सम्भावनाका बारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जीबीचको छलफलपछि अब हामी हिमालयन बायोट्रेट प्राइभेट लिमिटेडका व्यवस्थापक सरस्वती राईबाट हाम्रो मुलुकको ग्रामीण भेगमा भएका उद्यमका सम्भावना बारे जान्छौं हिमालयन बायोट्रेट प्राइभेट लिमिटेड एउटा यस्तो संस्था हो जसले बजाङ हुम्ला र दोल्खाका उद्यमीका उत्पादन खरिद गरी त्यसका लागि बजार व्यवस्थापन गर्दै आएको छ विशेष गरी ती क्षेत्रका उद्यमीले तयार पार्ने हेम र अल्लो जस्ता प्राकृतिक धागो अनि लोक्ता र त्यसबाट बन्ने कागज यो कम्पनीले खरीद गर्दै आएको छ अझ भन्ने हो भने प्राकृतिक तेल उत्पादनमा ग्रामीण उद्यमीलाई एसबीटीएलले प्रोत्साहन पनि दिँदै आएको छ सन् दुई मा स्थापना भएको यो कम्पनीले गाउँठाउँका उत्पादनले बजार नपाएर थन्किने समस्याबाट एक किसिमले भन्ने हो भने सँगै काम गरिरहेका उद्यमीहरूलाई राहत दिएको छ तर एसबीटीएलसँग यी सामाजिक उद्योगहरूले उद्यममा यात्रा कसरी अगाडि बढाइरहेका छन् त यसबारे जानकारी दिँदै कम्पनीका व्यवस्थापक सरस्वती राई त्यो चाहिँ कस्तो हुन्छ भने जस्तो बालिका ह्यान्डमेड पेपर छ बजाङमा त्यो चाहिँ सामुदायिक वन उपभोक्ता समितिहरू जस्तो दुई सय घरधुरीको सेयर होल्डरहरू मिलेर चाहिँ त्यो एउटा इन्टरप्राइज रनिङ भइरहेछ त्यसको कागज चाहिँ अब इन्टरप्राइज त स्थापना भयो होइन तर अब त्यसको प्रडक्टहरू चाहिँ कहाँ मार्केटिङ गर्ने त भन्दाखेरि चाहिँ एचबिटीहरूले चाहिँ त्यसको बाइब्याक ग्यारेन्टी लिएर किनिदिने चाहिँ त्यो एउटा ट्रेडिङ कम्पनी हो बजार व्यवस्थापनको लागि अथवा मार्केट खोज्नको लागि होइन स्थापना गरिएको कम्पनी हो एन्साफ भन्ने संस्थाको चाहिँ त्यतिखेर त्यतै त्यतै प्रोग्राम थियो रिसोर्सको आधारमा होला सायद होइन अनि उहाँहरूले चाहिँ कम्युनिटी इन्टरप्राइजहरू डेभलप गर्नुभयो अथवा डेभलप भइरहेको जस्तो देउ कम्पनी चाहिँ अगाडि नै काम गरिरहेको थियो जसले चाहिँ इसेन्सियल ओइलमा काम गरिरहेको थियो त्यो कम्पनी पनि यो सहकारी पनि यो एचबिटिएलको चाहिँ एउटा सेयर होल्डर भयो अनि जसको ओइलहरू चाहिँ मार्केटिङ गर्नको लागि स्थापना भएको हो भनौँ न त्यो बेला चाहिँ उहाँहरूले फरक फरक ठाउँमा इन्टरप्राइज चाहिँ डेभलप गर्नुभयो होइन अनि जस्तो रिसोर्सको आधारमा बजारमा चाहिँ प्रशस्त लोकताहरू हुने भएर बजागमा भयो र ओइलको हिसाबले चाहिँ ओइल क्राफ्टेड ओइल चाहिँ डोल्खामा हुने भएकोले र जटामछी ओइल चाहिँ हुम्लामा हुने भएकोले त्यहाँको इन्टरप्राइजहरू डेभलप भयो र त्यसको मार्केटिङ गर्नको लागि चाहिँ काठमाडौँमा एउटा काठमाडौँ बेस कृषि तथा जैविक स्रोतका लागि एशियाली सञ्जाल एनस्याप नामक संस्थाको सहयोग पाएको यो एसबीटीएलले सुरु गर्दादेखि नै नाफा कमाउने मात्रैलाई आफ्नो उद्देश्य भने बनाएको छैन विभिन्न जिल्लामा रहेका उद्यमीहरूलाई एक किसिमले भन्दा सङ्गठित गर्ने प्रयास पनि गरेको छ एक उद्यमी एक्लै हुन्छ तर सङ्गठित भएको खण्डमा एउटा ठूलो शक्ति नै बन्छ एक्ला उद्यमीले उत्पादन प्रशोधन बजार व्यवस्थापन अनि नाफा बाँडफाँड सबै काम आफै गर्नु सबै सन्दर्भमा सम्भव हुँदैन विशेष गरी ग्रामीण भेगका उद्यमीले यी सबै कुराको व्यवस्थापनमा समस्या भोग्दै आएका छन् हाम्रो मुलुकमा यस्तो बेलामा ती उद्यमीहरूकै लगानी समेटेर नै यो कम्पनी बनाइएको व्यवस्थापक राई बताउनुहुन्छ त्यतिखेर चाहिँ जो पार्वत गुरुङजी अहिले हिमालयन बायोट्रेड प्राइभेट लिमिटेडको अध्यक्ष हुनुहुन्छ उहाँले नाइन्टिन नाइन्टीबाट चाहिँ इसेन्सियल ओइलको डिस्ट्रिब्युसन युनिटहरू चाहिँ दोलखामा जुन रनिङ गरिरहनु रन भएको थियो र त्यो ओइलहरू चाहिँ उहाँले एचपिपिसिएल एउटा सरकारी कम्पनी छ गभर्मेन्टको अन्डरमा त्यहाँ चाहिँ उहाँले सप्लाई गरिरहनु भएको चाहिँ एन्साफ भन्ने अर्गनाइजेसनसँग चाहिँ उहाँको कन्ट्याक्ट भयो र अब उहाँहरूले हिमालयन बायोट्रेड भन्ने रेडिङ कम्पनी चाहिँ खोलिरहनु भएको र अर्कोतिर चाहिँ उहाँहरू एउटा सोसियल अर्गनाइजेसनमा पनि भएको हिसाबले चाहिँ उहाँहरूलाई अलिकति ट्रेडिङ प्लस सोसियल अर्गनाइजेसनमा चाहिँ अलिकति अनिजी जस्तो भएर पछाडि चाहिँ पार्वत गुरुङजीले चाहिँ उहाँहरूको इन्डिभिजुअल सेयर खरिद गरिकन अनि उहाँ चाहिँ त्यो कम्पनीको एमटी प्लस चेयरम्यान भएर यो कम्पनीलाई चाहिँ अगाडि बढाइरहनु भएको छ बनाउन मेरो रेस्पोन्सिबिलिटी भनेको चाहिँ कम्युनिटी इन्टरप्राइजका समूहका मेम्बरहरू प्लस हामीले कुनै समय आफै पनि सानो स्तरमा प्राकृतिक तेल प्रशोधन गर्नुहुने पार्वत गुरूङले लौ न त आफै पनि केही किन नगर्ने त भनेर हिमालयन बाय ट्रेड लिमिटेड सञ्चालनमा ल्याउनु भएको हो तर सामुदायिक वनमा आधारित उद्यम सञ्चालन गरिरहेकाहरूलाई समेटेर अगाडि बढ्नु कुन अर्थमा पनि सजिलो छैन भने ती उत्पादनले प्राकृतिक स्रोतको दोहन गरेको छैन भनेर पाइला पाइलामा पुष्टि गर्दै हिँड्नुपर्छ त्यसमाथि पूरै मारधाट भएका अनि फ्रेमै पिच्छे धुमपान गरेको देखाउने हाम्रा टेलिचलचित्र अनि चलचित्रदेखि लिएर वृत्तचित्रमा त धुमपान स्वास्थ्यका लागि हानिकारक छ भनेर लेखेको हुन्छ भने यहाँ त हामी सबैको साझा सम्पत्ति वातावरणको कुरा भइरहेको छ यसैले पनि आफ्ना उत्पादनहरूलाई विभिन्न तहमा प्रमाणीकरण गर्दै हिँड्नु छ एचबीटिएललाई यसले फेरि अर्को किसिमले फाइदा पनि पुर्याएको छ उत्पादन बिक्री वितरणमा वातावरण मैत्री उत्पादन भएकै कारण उपभोक्ता पनि फरक खालकै पाएको छ यो संस्थाले नेपाल नेपालभित्र र बाहिर पनि वातावरणप्रति सचेत मानिसहरू अनि संस्थाहरूलाई मुख्य उपभोक्ताका रूपमा यसले पाएको छ विशेषगरी गैर काष्ठ वन पैदावार का पक्षधर संस्था के एसबीटीएल का उत्पादन उपभोग प्रडक्टर तो हमी कम्युनिटी इंटरप्राइजेस लियय है यही अब काठमंड तो साध्य छोटे व्यापार तो कर त्यसको मार्केट लिङ्केज गर्ने क्रममा चाहिँ हिमालयन बायोट्रेटले त्यो वनमा वन प्रमाणीकरण गर्ने भन्ने एउटा विश्व बजारमा चाहिँ ट्रेन चलिरहेको बेला एन्साफको कोअर्डिनेसनमा चाहिँ एन्साफ भन्ने संस्थाको कोअर्डिनेसनमा चाहिँ फेको फोन वन मन्त्रालय एन्साफ रेन फरेस्ट अलायन्स भन्ने युएस बेस्ड कम्पनीबाट चाहिँ त्यो एउटा पिपिए भन्ने प्रोजेक्ट रनिङ भइरहेको थियो त्यसमा चाहिँ प्राइभेट कम्पनीको तर्फबाट चाहिँ हिमालयन बायोटेटले प्रतिनिधित्व गरिरहेको थियो त्यसमा चाहिँ वन प्रमाणीकरण भएको प्रमाणित वस्तुहरूको चाहिँ बजारीकरण गर्ने भन्ने उद्देश्यले चाहिँ त्यो प्रमाणित भयो एफएससी सर्टिफाइड पेपरहरूको चाहिँ पेपर प्लस ओइलको चाहिँ अहिले हामीले मार्केटिङ गरिरहेको छौँ वनको प्रमाणीकरण गरेर होइन दिगो व्यवस्थापन गरिकन बजारमा चाहिँ त्यसको प्रडक्टहरूलाई चाहिँ बेच्ने हो जुन चाहिँ एफएससी सर्टिफाइड चाहिँ आफै सोसियल्ली इकोनोमिकल्ली र पोलिटिकल्ली इन्भाइरोमेन्ट रेस्पोन्सिबल भएर त्यसको प्रडक्टहरू चाहिँ हामीले उत्पादन गर्छौँ दिगो वन व्यवस्थापन मार्फत जस्तो जुन एक्काइसवटा सामुदायिक वन चाहिँ एफएससी सर्टिफाइड छ अहिले नेपालमा होइन त्यही सामुदायिक वनहरूलाई चाहिँ हामीले वाइल्ड फ्रेन्डली सर्टिफाइड भनेर पनि त्यसलाई प्रमाणित गरिरहेछौँ कि लोप उन्मुख जनावरहरू पनि त्यो फरेस्टहरूमा चाहिँ लोप नहोस् भन्नको लागि हो र अर्को अर्गानिक सर्टिफाइड भनेको चाहिँ मा, मा गर्छौँ हामी एक्सपोर्ट को लागि युरोप र युएसतिर एक्सपोर्ट गर्नको लागि चाहिँ एकदम हुनै पर्ने भएर हो बजारमा दसवटा दो र दोलखामा एघारवटा सामुदायिक वन चाहिँ अहिले एफएचसी सर्टिफाइड छ चा। जहाँ चाहिँ एप्रोक्सिमेटली चौध हेक्टर जमिन चाहिँ त्यसले ओगटेको छ होइन मार्केट रिक्वायरमेन्ट अनुसार होइन हामीले चाहिँ यहाँ एनटिएफसी सेक्टरमा काम कर राष्ट्रीय लेवल में एनटीएफी सेक्टर में काम कर आई एनजीओ हमें प्रडक्टर से तलां पर्च भरीका गई रहेक इंटरनेशनल मार्केट में मा गई एचबीटीएल ने अमिका निभाई एवटा ग्रामीण भेग का उद्यमी को उत्पादन बजार दिनेको ती उत्पादनहरूको थप नयाँ स्वरूप तयार पारेर स्वदेशमा मात्र होइन विदेशमा समेत निर्यात गर्ने अनि यति काम गर्दा गर्दै झण्डै 4,000 हजार मानिसले मुलुकभित्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् यसरी हेर्दा त ग्रामीण रूपमा उपलब्ध स्रोत साधनको समुचित उपयोगले स्थानीयहरूले आय आर्जन गर्न नै पाउने फेरि ती उत्पादन सहरमा आइपुगेपछि सहरकै मानिसले पनि थप तालिमसँगै रोजगारी पाउने विदेशसम्म सामान पुग्ने यो भन्दा कायदाको उद्यम अरू हुनै सक्दैन जस्तो लाग्नु स्वाभाविक हो तर हरेक सिक्का दुई पाटा हुन्छन् चुनौती त एचबीटीएललाई पनि छ तर प्रश्न चुनौती क्या चुनौती को सामना कसरी कर डाइरेक्ट इेक्ट करें हम सीजनल होना अब मार्केट को रिक्वायरमेंट अनुसार हमीर जो काम कर सीजनल इंप्लॉयमेंट फुल टाइमर से हम पंद्रह सोलह जाना छो अल गाँव लेवल देख हमें ले क्याकुलेसन कर चार हजार आठको लगभगमा हामी इन्भल्भ हुने रहेछौँ होइन त्यसमा मेनली नाइन्टी पर्सेन्ट चाहिँ महिलाहरू पर्ने रहेछौँ मेन्ली उहाँहरूको श्रीमान चाहिँ विदेश जानुभएको छ गल्फ कन्ट्रीतिर अनि उहाँहरू चाहिँ बच्चा पढाउनको निमित्त यहाँ काठमाडौँमा जो बसिरहनु भएको छ उहाँहरूले चाहिँ यस्तो काम गरिरहनु भएको छ भनौँ न स्टुडेन्टहरू पनि जो कलेज पढ्न गाउँबाट आउनुभएको छ उहाँहरू पनि इन्भल्भ हुनुहुन्छ तालिम त अब हामीले लिन्छौँ होइन लिएपछि एक दुई महिना उहाँहरूलाई आएकै दिनदेखि नै हामीले स्यालेरीको हिसाबमा अथवा वेजेजको हिसाबमा चाहिँ उहाँहरूलाई पेड गर्ने गरेको छौँ दिनको दुई जस्तो चाहिँ उहाँहरूको बस्न जान्छ यहीँ आएर चाहिँ उहाँहरूले तालिम पनि लिनुहुन्छ अनि गर्न पनि सुरु गर्नुहुन्छ ब्याग बनाउँदैछौँ भने ब्यागको तालिमहरू उहाँहरूले कसरी बनाउनुहुन्छ भनेर चाहिँ उहाँहरूले सिक्नुहुन्छ दुई चार दिन त हामी सिकाउँछौँ अनि उहाँहरूले गर्न सुरु गर्नुहुन्छ ह्यान्डमेड है। पेपरको प्रडक्ट्सहरू चाहिँ हाम्रो युएस र युरोपियन कन्ट्रीतिर नै जान्छ प्याकेजिङको लागि जान्छ मेनली सिड पेपरहरू जान्छ यो सबै कुरा त उद्योगको भयो एचबिटिएलको भयो तर यो एउटा उद्योगको कुरा गर्दा अरू थुप्रै उद्यमीहरू कसरी एउटा सञ्जालमा बाँधिएर आआफ्ना उद्यमलाई अगाडि बढाइरहेका छन् त भन्ने उदाहरण पनि हामी लिन सक्छौ एक्ला उद्यमी कमजोर हुन सक्छ तर सङ्गठित उद्यमी सबैका लागि सुखद र सशक्त उदाहरण बन्न सक्छ भन्ने एचबीटीएलबाट हामी सिक्न सक्छौ आजको यो सामग्रीले आफूजस्तै काम गर्ने अनि आफूजस्तै सोच राख्ने अरू उद्यमीहरूसँगको सम्पर्कप्रति यहाँलाई पनि उत्सुक बनाउला भन्ने हामीले आशा लिएका छौं अनि यो प्रयासमा हामीलाई तपाई सधैँ आफ्नो साथ पाउनुहुनेछ हिमालयन बायोट्रेड प्राइभेट लिमिटेडका व्यवस्थापक सरस्वती राईबाट हाम्रो मुलुकका ग्रामीण भेगमा भएका उद्यम सम्बन्धी सम्भावना बारे जान्यौं यो सँगै आजलाई हामी कार्यक्रम अघि बढाउमा आएका छौं समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरी लिएर अपरान्ह पाँच बजे रेडियो सगरमाथा एफएम एक सय दुई थोप्रो चार मेगाहरूसमा हामी फेरि आउँछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्ल्युडब्लुडब्ल्यु डट फेसबुक डट कम फोवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बीएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ